अब आज पागल बस्ती को सात श्रृंखला को वाचन सुनऊ अचूत कि मिटे को आवाज आ, आ, आ, आ, आ, आ, रंगी सारी गुलाबी ऊ छिटो सासै सास नाम मान्छे र फेरि खोपिने प्रयास गर्छ मार्था उसको अनुहार उचालिराख्छिन् ल राम्रो त्यति नाम भन्न पनि कति गाह्रो माने कि यसरी धेरै लाज मान्नुहुन मार्था उसको सुकुमल सुन्दर अनुहारलाई हतकलाभित्र च्यापेर सम्झाउने प्रयास गर्छिन् ऊ एकछिनसम्म आँखाका परिधि चलाउँछे नचाहचै गर्छ र बर्र आँखाबाट आँसु झार्छे मार्था उसको हाँसु पुछिदिन्छन् उसलाई काखमा घोप्नुपर्ने स्वतन्त्रता देख्छन् अब हाँसोको स्थिति हुँदैन महत्त्वको स्थिति हुन्छ गोलघरका श्रमिकहरू जो काम रोकेर हाँसिरहेका हुन्छन् आ आफ्नो काममा फर्किन्छन् वृद्ध असजिलो मान्दै यताउति हेरिरहन्छन् यहाँ कुनै अभाव महसुस त गर्नुभएको छैन मार्था वृद्धालाई चोच्छिन् छैन बा नानी सबै कुरा पुगेको छ नानी मार्ताको कृपाले यस्तो नभन्नुहोस् हामी यहाँ अभावहरू बाढीचोडी सहनै त जम्मा भएका छौं मार्था भावुकतापूर्वक एक दीर्घ निश्वास लिन्छन् त्यति गोलघरको पछिल्लो ढोकामा आएर बिन्दु मार्थालाई थाहा हुन्छ यो बिन्दुको बोलाउने तरिका पुत्र गोल गर पछाडि के हुँदैछ मार्था पछितिर उबिरा टोलाइरहेको नायिकालाई छोत्न् आदिगुरु हुनुहुन्छ नायका आफ्नो शैलीमा हात मल्दै आफ्नो शैलीमा जवाफ दिन्छ मार्ता जवाफ सुनेर फिर्सा हाँस्छिन् बिन्दु आफ्नो साधारण भुकाइलाई ध्यान नदिएको सम्झेर जोडले बोक्से लछोरी उठा मार्ता जमुनालाई बिस्तारै उठाउँछन् उठा। मानव उकनै फुट्ने वस्तु हो जाउँ आदिगुरु भएको ठाउँमा जमुना आज्ञा पालन गर्छ आदिमाथाको हातसम्म गोलघरबाट बाहिरिन्छे गोलघरको नाइकी पछि लाग्छ पुत्र तिमी आफ्नो काममा फर्क जमुनालाई पछि पठाइदिउला मार्ता केही समझेर नायकीलाई सम्बोधन गर्छन् तिम्रो धेरै काम होला त्यहाँ हो बरुती बुढी आमाको ख्याल राख राम्ररी नयाँ ठाउँ र वातावरणमा भिजन सबैलाई गाह्रो पर्छ भूतपूर्व सैनिक जस्तो पुत्र आज्ञा पालन गर्छ आदि मातालाई झुकेर प्रणाम गर्दै गोलघरमा गर फर्किन्छ गोलघरको पछाडि विस्तृत फाँट होला भन्ने मार्थालाई अन्दाज हुँदैन सयौँ मिटर चौडा सम्थर उब्जाउ फाँट देख्दा तिनलाई रोमाञ्च हुन्छ फाँटको आधा जति भागमा सायद हिउँदे बाली र तरिकारीहरू रोपिएका हुन्छन् अर्को आधा भागमा केही पनि रोपिएको हुँदैन छोरी यो भाग किन त्यसै छोडेको मार्ता सोध्छिन् यहाँ बाली लाउने बेला भएको छैन जमिन साह्रो छ आदिगुरु भन्नुहुन्छ यो भूमिमा मलजल पुगेको छैन ए यति राम्ररी बोल्दिइरहेछौ मलाई त थाहै थिएन जमाना फेरि लाज मान्छे जिब्रो काट्छ तर सङ्कोच गर्दिनँ खै त आदिगुरु मार्ता यताउति आँखा घुमाउँछे तर केही पनि देखिँदैन बिन्दु पनि हराउँछ तिमीलाई अनुमान हुँदैन आदिगुरु त्यहाँ खोचमा हुनुहुन्छ पाहाडको फेदीमा मार्ता औल्याएको ठाउँमा हेर्छन् करिब दुई मिटर पर पाहाडको फेदी हुन्छ सम्भवतः खरे खोलाको कटाइले गर्दा त्यहाँको जमिन होचो हुन्छ जुन गोल राम्ररी देखिँदैन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 तिमीलाई त्यस्तो लाग्छ भने आदिगुरुलाई भन आदिमातालाई यहाँबाट ननिकाल्नुहोस् भनेर मार्ता विनोध गर्न खोज्छन् आदिगुरुलाई भन्नै पर्दैन त्यसै मान्नुहुन्छ बरु हजुर जानुभयो भने आदिगुरुलाई पनि बोल्दा जमुना जिब्रो टोक्छे खित्ता हाँस्छ मोरी मार्ता उसलाई हत्केला धक्तक्याउँछन् र एक आनन्दको अनुभूतिमा प्रभावित हुन्छन् जमुना तिनीलाई छोडेर खिट खित हाँस्दै अघि दगोर्छे पख मोरी मार्था उसलाई भेट्न छिटो कदम चाल्छिन् तर जमुना झन्छिटो दगोर्छे कतिखेर पहाडको फेरि आइपुग्छ थाहा हुँदैन एक प्रफुल्ल नवयुवती भई समवयस्क युवतीसित खेल्दा जिस गर्दा मार्था सबै गरिमामय उत्तरदायित्वका भारहरूबाट विमुक्त हुन्छन् प्रसन्नताको खुला आकाशमा स्फूर्तिको स्निग्ध्ध उडान हुन्छ तिनी आदिमाताको अस्तित्व नै बिर्सिन्छन् खोजमा आदिगुरु प्रशान्तसहित बाह्र पन्ध्र व्यक्ति उभिरहेका हुन् बिन्दु एउटा ठुलो ठुलो ढुङ्गामाथि उभिएकी हुन्छ सबै आदिमाताले पुत्रीलाई लकेटेको दृश्य मुग्ध भई हेर्छन् दुवै खोजमा पुग्छन् जमुना सजिलैसित खोजको ढुङ्गेनी ओह्रालो गर्छ र आदिगुरूको पछिल्तिर एउटा बढीमानको ढुङ्गामा लुक्छ मार्थालाई केही समय लाग्छ र सावधानीको जरुरत पनि पर्छ कोचमा पुग्दा तिनी पसिनाले नेत्रोक्की छन् तिनको श्वास प्रश्वासमा पनि अनियमित तीव्रता आउँछ आदि माता प्रणाम स्वीकार होस। आदि गुरू प्रशान्त मुस्कुराउँदै शिर जोकाउँछ पुत्रहरू पनि अनुशासित ढङ्गले मुस्कुराउँदै शिर जोगाउँछन् प्रशान्त मलाई यो संयक शासनबाट मुक्ति देऊ म यो औपचारिकता आवश्यक मान्दिनँ बिहानदेखि बेलुकीसम्म प्रणाम खाली प्रणाम के जरुरत मातालाई प्रणामको शीघ्राति शीघ्र तिनी पूजनीय अस्तित्वमा प्राप्त हुन्छन् खै मेरी छोरी तिनी उत्तरको प्रतीक्षा नगरीकन यताउति जाउनलाई खोज्छन् बडीमाको ढुङ्गा पछाडि सङ्कचले ओटोकिरहे छोरीलाई हातसमातेर बाहिर निकाल्छन् एकछिनसम्म आमा छोरीमा ताना तान चल्छ चा। आदि गुरू र पुत्रहरू प्रसन्नतापूर्वक आँसछन् आदिमाथा हामी धन्य भयौँ ताना तानको समाप्तिपछि जसमा आमाको जित हुन्छ कपिल नामक पुत्र विनय पूर्वक तिनलाई सम्बोधन गर्छ यो हाम्रो अहौभाग्य हो कि हामीलाई आदिमाताको बात्साले प्रेम प्रत्यक्ष रूपमा प्राप्त भएको छ हामी परम वृद्ध पुरुषका शिष्यहरू धन्य भएका छौँ म पनि धन्य भएको छु पुत्र मार्थ मुसो मुसो हाँसिरहेको प्रशान्तलाई हेर्दै बोल्छन् तिमीहरू जस्ता पुत्रपुत्रीहरू पाउनु मेरो सौभाग्य नै हो बरु यहाँ अहिले के हुँदैछ आदिमाता हामी नियमित श्रम कार्य गर्दैछौं पुत्रको स्थानमा स्वयं आदिगुरू बोल्छ यी मेरा बाह्रजना शिष्यहरू उच्च शिक्षा प्राप्त गरिरहेका छन् यिनीहरूको जन्मान्तरण घोषणा हुने समय धेरै टाडा छैन आत्मसाको मार्गमा अघि बढ़िरहेका यी मेरा बाह्र शिष्यहरू अलि ढुङ्गा फर्दैछन् आदिगुरूको कुरा सुनेर सबै ज्ञान मार्गी पुत्रहरू सीमाभित्र निश्चलतापूर्वक आँसछन् कि यी क्राइस्टका बाह्र शिष्य हुन् मार्थ आफ्नो सोचाइ भाउजी अर्थपूर्ण प्रश्न गर्छिन् आदिमाता यी जीसस क्राइस्टका ओयन मेरा बाह्र शिष्य हुन् प्रशान्त एक सरल प्रत्यत्तर दिन्छन्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 शिष्यहरू आँस्न सक्दैनन् ती गम्भीरतापूर्वक नतमस्तक भइरहन्छन् मार्थालाई पनि कुरा बढाउन मन लाग्दैन ज्ञान मार्गी शिष्यहरूसहित प्रशान्त ढुङ्गा फर्ने काममा व्यस्त हुन्छ मार्था एउटा ठुलो ढुङ्गामा अडेस लागेर मानव कामको निरीक्षण गर्छन् खोजमा घनको ट्वाङ ट्वाङ र गलको ठ्वाङ ट्वाङ आवाज प्रतिद्वनित हुन थाल्छ आदि माता कानमा खास खोस गर्न थाल्छ के आदि गुरू जमुना पाराले खेत हाँस्छ मोरी मार्ता पनि खासखोस गर्छन् र प्रशान्ततालाई अनौठो आँखाले हेरिरहन्छन् तिनीहरूलाई बिन्दुको ध्यान हुँदैन जो एउटा ढुङ्गामाथि टाउको जोतेर मात्र दाहिने आँखा खोलेर सबै चर्ती कला हेरिरही हुन्छन् त्यही दिन मध्यामा ग्रूप नारीलाई छक्क पारेर मार्था आदि मन्दिरबाट सोझे शिक्षणशालातिर लाग्छन् खरको दुई पाखे छाना चित्रा भकारीका भित्ताहरू बाँसका खम्बाहरू निगालोका बारहरू र चुइयाँका गाँठाहरू भएको सुप्रसिद्ध आदि शिक्षणशालाको मुख मैदानतिर फर्केको हुन्छ यसको स्वरूप जुन अङ्ग्रेजी यी अक्षर जस्तो हुन्छ यसले गर्दा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 विशाल काय घरभन्दा करिब 25 कदम पछाडि मैदानमा आदि शिक्षणशाला लेखेको बोर्ड हुन्छ तिनलाई बोर्डमा कोरिएका अक्षरहरू त्यति आकर्षक लाग्दैनन् मनमनै बोर्डको आलोचना गरेपछि तिनी एउटा नयाँ र आकर्षक साइनबोर्ड लेखिदिने संकल्प गर्छिन् सोही मनमा र प्रसन्नचित्त हुन्छन् अधिकांश कोठाहरूमा कक्षा सञ्चालन भइरहेको हुन्छ तिनीहरूलाई लाग्छ सबै मानिसहरू चोरी चोरी तिनलाई नै हेरिरहेका छन् तिनलाई केही सङ्कोच लाग्छ केही लाज लाग्छ तर प्रत्यक्ष रूपमा तिनी आफ्नो गरिमा मण्डित व्यक्तित्वलाई स्मरण गरेर असजिला भावहरूबाट अभ्यस्त पाराले परिक्रण खोज्छिन् सफल पनि हुन्छन्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 अत्यन्त विनयपूर्वक प्रत्युत्तर दिइन्छ अनि दर्शन शिक्षणतर्फ पनि मार्थ जिज्ञासा प्रकट गर्छिन् स्वयं आदिगुरुद्वारा व्यक्त हुन्छ दर्शन शिक्षणतर्फ हामी जस्ता अध्यापकहरू आवश्यक छैनन् आदि माता किन आवश्यक छैनन् मार्था तर्क गर्न खोज्छिन् कि आदिगुरू एक्लैले भ्याउनुहुन्छ सबै काम आदिगुरू यो कुरा स्पष्ट हुन केही विस्तार आवश्यक हुन्छ प्रचार्य आफ्नो लोकप्रिय विनयशीलता प्रदर्शित गर्दै बोल्छ आदिगुरू सबुद्ध हुनुभएपछि उहाँबाट आर्जित सत्य ज्ञान प्रचारार्थ यस विद्यापीठको स्थापना भएको उहाँले अहम बुद्धत्व प्राप्त गर्नुभयो तर त्यस अनुभवजनी ज्ञानलाई विश्व समुदायमा प्रस्तुत गर्दा व्यवहारिक समस्याहरू उपस्थित भए आदिगुरूद्वारा आविष्कृत अहमवादी बुद्धत्वका शून्य अवस्थाहरू र जीवनका दार्शनिक सत्यहरू तब मात्र उद्घाटित हुन सक्थे जब मानव विवेकमा कोही न कोही शिक्षाको संस्कार आलोकित होस् तर आदिमाता आदिगुरूलाई प्राप्त समाज अशिक्षित थियो शोषित थियो रोगी थियो भोको थियो दुःखी थियो अशिक्षितहरूलाई सामान्य शिक्षाको टोकी बालेर बाटो नदेखाएसम्म शोषितहरू र दुःखीहरूलाई सामाजिक पारिवारिक शोषण र दुःखको भूमरीबाट निकालेर प्रकृतिको सुन्दर काखमा नखेलाएसम्म शारीरिक रोगीहरूलाई औषधोपचारको व्यवस्था नगरेसम्म र भोकाहरूलाई बाँच्नका लागि खानेकुरा नजुराएसम्म परम सत्यको कुरा भन्नु निरर्थक हुन्थ्यो त्यसैले वस्तुको स्थापना हुनसाथ आधारभूत ज्ञान प्रदान गर्न विज्ञान शिक्षण आरम्भ भयो स्वयं आदि गुरूबाट हामीलाई प्रशिक्षण प्राप्त भएको अहिले यहाँ कति शिक्षक छन् मार्ता सोध्छन् पच्चिसजना छौँ सो, पन्ध्रजना शिक्षक दसजना शिक्षिका राम्रो धेरै राम्रो शिक्षिकाहरूको सङ्ख्या सुनेर मार्ता साह्रै प्रसन्न हुन्छन् शिक्षण प्रशिक्षण कार्यमा महिलाहरूको सहभागिता विशेष गरी प्राइमरी स्टेजमा आवश्यक मात्र होइन अति आवश्यक हुन्छ आदि शिक्षण शालाको बीचको लाइनमा प्राचार्यको कोठा शिक्षण समितिका कोठाहरू र सामूहिक सभाकक्ष हुन्छ मार्ता प्राचार्य र केही शिक्षक शिक्षिका सहित सबैजसो कोठाहरू चार्छिन् सबै कोठामा एकै तरिका हस्तलिखित क्यालेण्डर झुन्डाइएको तिनलेन् क्यालेण्डरको अग्रभागमा आदि सम्बत लेखेको हुन्छ तिनको अनुमान बमोजिम प्राचार्य स्पष्टीकरण दिन्छ आदि सम्भत त्यस पवित्र दिनदेखि आरम्भ हुन्छ जुन दिन आदिगुरूले अहम ज्ञान प्राप्त गर्नुभएको थियो मार्ता प्रभावित हुन्छन् सभाकक्षमा पुगेपछि मार्ता सोध्छिन् विज्ञान शिक्षणमा कुन स्तरसम्मको पढाइ हुन्छ के किन्डर नर्सरी वा प्राइमरी लेभल मात्र आदिमाता विज्ञान शिक्षण एस विद्यापीठको प्राथमिक तह नै हो इन्डर गार्डन नर्सरी लेभल समकक्षबाट हामी पढ़ाई शुरू गर्छौं बस्तीका तीन चार वर्षका बालबालिकाहरू र निरक्षक बुढाबुढीहरूलाई एउटै कक्षामा देख्न सक्नुहुन्छ आदिगुरूद्वारा प्रतिपादित नवीन पाठ्य योजना बमोजिम यस विज्ञान शिक्षणमा समुत्का विद्यार्थीहरूको बौद्धिकता बाहिरी विश्वविद्यालयहरूमा स्नातक उपाधि प्राप्त विद्यार्थीहरूको जति नै हुन्छ तर हामी यहाँ बौद्धिक शिक्षा मात्र दिँदैनौं मानव मनोविज्ञान बमोजिम आत्मिक भावनात्मक उत्प्रेरणा र अन्तर्मुखी अनुशासनको शिक्षा पनि दिन्छौं कोरा बौद्धिक मानवताको विरोधमा आदिगुरूद्वारा सृजित पाठ्य शैली हो आदिमाता अझै जिज्ञासा राख्छिन् विज्ञान शब्द प्रयोग गरिनुको पछाडि एक विशेष उद्देश्य त छ आदिमाता के विशेष उद्देश्य आदि गुरु विश्व ब्रह्माण्डलाई भौतिक विज्ञान नै देख्नुहुन्छ उहाँ जगतलाई मिथ्या मान्नुहुन्न पूर्ण सत्य मान्नुहुन्छ धेरैज धर्मपुरूषहरू धर्मदर्शन पुरूषहरू धर्म र दर्शनका हवाई किल्लाहरू निर्माण गर्छन् र विज्ञानलाई असत्य अनावश्यक र तुच्छ सम्झेर किल्लाबाट निकालिदिन्छन् आदिगुरू यसको विरोध गर्नुहुन्छ वहाँ भन्नुहुन्छ विज्ञान प्रकृतिको आधारभूत सत्य हो त्यसैले जबसम्म आधारभूत ज्ञान प्राप्त हुँदैन तबसम्म विज्ञानको गुरूप्ताकर्षणबाट कोही पनि बाहिर जान सक्दैन आदिगुरूको विचार बोजिम दर्शनको शून्य गुरूत्वहीन आकाशमा विचलन गर्नुभन्दा पहिलो विज्ञानमय ग्रुप्ताकर्षणको ज्ञान पूर्ण हुनुपर्छ होइन मार्था निचोडमा आफूले बुझेको कुरा भन्छन् सुमधुर हाँसु हाँस्छन् प्रचार विस्मित हुन्छ उसको लोकप्रिय विनयशीलताले चरमचुरिस हुन्छ सत्य हो आदिमाता सत्य भावाभि व्यक्तिमा अल्मलिन पुग्छ ऊ तपाईहरू जस्ता सुयोगी शिक्षकहरूको सहयोगले आदिगुरू आधारभूत ज्ञान अथवा विज्ञान शिक्षा प्रचार गर्नुहुन्छ अत्युत्तम कार्य हो आदिमाताको का शुभाशीर्वादले कृपाले प्रचारको भावाभि व्यक्ति झनबड़ी हुन थाल्छ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 ए मैले कुरा बुझेँ मार्फ राम्ररी नै टाउको हल्लाउँछन् तलमाथि गर्दै सायद विद्यार्थीहरू बाह्रजना छन् वा आदिमाता स्वधार्थी र ध्यानी गरी जम्मा बाह्रजना विद्यार्थी छन् प्राचार्य फेरि एकपल्ट आश्चर्यचकित हुन्छ आदिमाता दर्शन खण्डमा जान रुचाउनुहुन्छ अवश्य म त्यता जानेछु तर पहिले म विज्ञान खण्ड अवलोकन गर्न चाहन्छु हुन्छ आदिमाता पाल्नुहोस् प्राचार्य किशोर उत्साहपूर्वक पथ थालनी गर्छ मार्थ मुसुमुसु प्राचार्यको पछि लाग्छन् अचानक तिमीलाई प्राचार्यको बारेमा सुनेको कुरा स्मरण हुन्छ गुरूप नारीले भनेअनुसार उसले सातसम्म पारी पढेर भारतमा धेरै वर्ष पढाएको हुन्छ विवाह गर्दैन एकदिन विद्यार्थीहरूलाई पढाउँदा पढाउँदै ऊ बेसरी चिछ्याउँछ अनि बाटोमा दगर्नु थाल्छ सबै उसलाई पागल भयो भने सोध्छन् ऊ कसैसित पनि बोल्दैन खालि एक्लै बर्ब थाल्छ यस्तैमा एकदिन आदिगुरूसित उसको जम्काभेट हुन्छ आदिगुरूलाई देख्न साथ ऊ बाटोमा अडिन्छ अनि मलाई उद्धार गर्नुहोस् भन्दै गुरूचरण समाज छ त्यहाँ मानिसहरूको ठुलो भीड़ जम्मा हुन्छ आदिगुरुले प्रेमपूर्वक अङ्कमाल गर्दै हिँडमा तिमीलाई बाटो देखाउँछु भन्नुहुन्छ ऊ मानिसहरूले हेर्दै आदि कुरा सम्झेपछि मार्तालाई केही कुरा सोधौँ सोधौँ जस्तो लाग्छ तर सङ्कच मान्छन् विज्ञान शिक्षण खण्डको लामो बाटोमा तिनी चुपचाप हिँड्छिन् जहाँ प्राचार्य रोकिन्छ त्यहीँ रोकेर कक्षा अवलोकन गर्न थाल्छिन् धेरै जसो कक्षालाई तिनी बाहिरबाटै अवलोकन गर्छिन् अतिरिक्त उत्साहपूर्वक तिनी एक दुईवटा कक्षामा पस्च्छिन् प्रश्नोत्तर पनि गर्छिन् त्यतिखेर तिनलाई आफ्नो निरीक्षण भ्रमणको सुखद प्रभाव पनि अनुभव हुन्छ यस निरीक्षण भ्रमणको अन्त्यमा मार्था सबभन्दा तल्लो श्रेणीको कक्षामा बस्छन् यहाँ तीन चार वर्षका पन्ध्रजना बालबालिका र बाह्रजना बुढाबुढी हुन्छन् एक तरुनी शिक्षिकाले कक्षा लिइरहेकी हुन्छ तिम्रो नाम के हो पुत्री मार्था आफ्नो उमेरकी शिक्षिकालाई ममतापूर्वक सोच्छिन् सुलक्षण शिक्षिकाको कण्ठौवनी सुमधुर हुन्छ भेरी स्विट नेम अहिले के ने, कुरा पढाउँदैछौ त मार्था पुनः सोच्छिन् सगभर मिठो स्वरले आफ्नो स्वर शिक्षिकाको जस्तो मिठो लाग्दैन गाईको चित्र बनाउन लगाएकी छु सुरक्षण ब्ल्याक बोर्डमा हातले संकेत गर्छ काठको त्रिखुट्टे बोर्डमा गाईको सुन्दर चित्र कोइएको हुन्छ एक्सिडेन्ट मार्ता मनदेखि स्वतपूर्त प्रसन्नता व्यक्त गर्छन् र कक्षा कोठाका भित्ताहरूमा आँखा डुलाउँछिन् केही सबै चिज चित्रहरू यी बालबालिकाले नै बनाएका हुन् बालबालिकाले मात्र होइन उहाँहरूले पनि सुरक्षा अनुहारको भावले बुढाबुढीहरूतर्फ संकेत गर्छ यस सरी मैले त कस्तो बिर्से कि बुढाबुढीहरूतर्फ हेर्दै हाँस्छन् बुढाबुढीहरू अप्ठ्यारो मान थाल्छन् मार्था बिस्तारै मन्द मन्द मुस्कुराउँदै कक्षा कोठामा घुम्न थाल्छन् बालबालिकाहरू प्रफुल्ल भएर आफ्नो कापीमा व्यस्तता देखाउन होड गर्छन् बुढाबुढीहरू आदिमाताको आँखाबाट सकभर बस्ने प्रयास गर्छन् मार्थालाई उनीहरूको मनोविज्ञान बुझ्न गाह्रो पर्दैन एक बालक गाईको चित्र कोरिसकेपछि होडबाजीमा आफू पहिलो भएको घोषणा गर्छ गुरुमा मेरो सिद्धियो हतार गर्ने होइन राम्ररी बनायो सुलक्षणा उसको निकट आउँछ बनाए गुरूमा बालक सुलक्षणालाई कापी देखाउँदै दे मार्थाला पलुक पुलुक हेर्न थाल्छ खै खै कस्तो बनायो मार्ता सुलक्षणको हातबाट कापी लिन्छन् ओहो कति राम्रो चित्र बनाएछौ गुरूमा मेरो पनि सिद्धियो अर्को एक बालक दगुर्दै आउँछ र कापी सुलक्षणालाई नदेखाइकन दे दे मार्तालाई देखाउँछ र तिमीले पनि राम्रो बनाएछौ मेरो पनि सिद्धियो एक बालिका दगुर्दै आउँछ आहा कति राम्रो मार्था तिनको चित्र मात्र हेर्दिन् टाउको पनि मुसा दिन्छन् मेरो पनि सिद्धियो मेरो पनि सिद्धियो मेरो पनि बालबालिकाहरू कापी देखाउन होडबाजी गर्छन् तछाड गर्दै र्थालाई घेर्न पुग्छन् कक्षा अनियन्त्रित हुन्छ पर्ख पर्ख म सबैको हेर्छु पालैपालो मार्ता नियम बसाल्न खोज्छन् तर बाल बालिकाहरू नियम मान्न चाहँदैनन् सबै आफ्नो ठाउँमा बसला ज्ञानी भएर आदिमा त पालो पालो हेर्नुहुन्छ सबैको सुरक्षण कक्षा नियन्त्रणमा ल्याउन खोज्छ बालबालिकाहरू कुरा सुन्दैनन् तागा तागा तागा तागा तागा तागा सबै आफ्नो आफ्नो ठाउँमा बस्छ विनयशील प्राचार्य हस्तक्षेप नगरीकन तमासारिरहन्छ मार्था सकभर सबैको कापी हेर्दै जान्छन् तर निष्फिक्री प्रशंसा गर्न फुर्सद भए पाउँदैन यो कापी कसको अचानक मार्थ सोध्छिन् मेरो मेरो एक चञ्चलबारेका सबैलाई ठेलेर अगाडि उभिनाइपुग्छे किन यहाँ के चित्र बनाएको मार्ता कापी देखाउँछन् सबै बालबालिका लल्ल गर्दै हाँस्छन् चञ्चल बालिका मार्थाको हातबाट कापी खोसेर भाग्छे तिमीलाई गाई बनाउन आएन हो मार्ता बालिकाको पछि लाग्छन् तिनी बसेको ठाउँमा टाँसेर बस्छन् र म सिकाइदिन्छु कलम देउता बालिका कलम दिन्छे मार्ता कापीमा गाई बनाउन थाल्छन् अरू बालबालिकाहरू पनि त्यहाँ जम्मा हुन्छन् आदिमाथा मैले बनाइसकेँ एकजना केस फुलेको बुढो त्यहाँ आइपुग्छ खै खै हेरौँ मार्ता भए बुढु मान्छेको कापी हातमा लिन्छन् अनि खिटका छोडेर हाँस्न थाल्छन् के के भयो आदिमाता बुढो रल्लो पर्छ तपाईँको गाईको होइन गुरुको चित्र बनाउनु भएछ मार्ता फेरि खिच्का छोड्छिन् विनय शिर प्राचार्यलाई साह्रै भात पर्छ अधि शिक्षण शालाको केन्द्रीय भाग दुई तले हुन्छ मार्था मध्याह समयको अफसानपछि प्राचार्य र शिक्षक शिक्षिकाहरूसित विदा भई एकलै सामान्य काठको भर्याङ चढ्छिन् साना साना बाह्रवटा खुड्किला भएको भर्याङ चढेपछि तिनी एक मजौला आकारको कोठामा पस्छन् कोठामा जम्मा चारवटा झ्याल पन्ध्रवटा कुर्सी र ठिक बीचमा एउटा गोलो टेबल हुन्छ एकापट्टि भित्तामा आधिसम्म देखेको हस्तलिखित क्यालेन्डर झुन्डाइएको हुन्छ मार्थालाई यो कोठा प्रतीक्षा कक्ष होला भन्ने अनुमान हुन्छ कोठाको पृष्ठभागमा एउटा होचो ढोका हुन्छ जसमा सानो बोर्ड टाङ्गिएको हुन्छ बोर्डमा दर्शन शिक्षण लेखिएको हुन्छ ढोका ढपाइएको हुन्छ मार्ता अलिअलि सङ्कोच मान्दै अलिकति रोमाञ्च महसुस गर्दै ढोकामा हात लाउँछन् बिस्तारै ढोकाभित्रपट्टि ढकेल्छन् कर र कर र ढोका नमिठो पाराले गराउँछ तिनको निधारमा समस्यै समस्याको गाठो पर्छ आदिमत्ता कृपयाभित्र प्रवेश गर्नुहोस् प्रशान्तको मृदु शान्त बाणी सुनिन्छ तिनी भित्र पस्चिन् मैले डिस्टर्ब त गरिनँ मार्थाको निधारमा गाँठो हराउँदैन हामी हाम्रो सौभाग्य र दुर्भाग्य माने गर्दैनौं प्रशान्त मुस्कर म मा आदि माताको प्रतीक्षामा नै थिएँ प्रतीक्षा साँच्चै मार्थाको निधार सफा हुन्छ कसरी थाहा पायो कि म मा, माथिबाट बाल हल्ला सुन्दै थिएँ ओहो मलाई साह्रै खुसी लाग्यो रियल्ली आई एम भेरी भेरी ह्याप्पी धेरै कुरा जान्ने सुन्ने मौका पनि पाएँ मार्ता निर्विकार खुसीको प्रतिमूर्ति बन्दै कोठाभरि आँखा घुमाउँछिन् र छक्क पर्छन् कोठा ठूलो आकारको हुन्छ कोठाका भित्ताहरू भी र बीचको भागमा अत्यन्त सुव्यवस्थित ढङ्गले ऱ्याकहरू मिलाएर राखेका हुन्छन् ऱ्याकहरू किताबहरूले टम्मा भरिएका हुन्छन् डोखाको दाहिनीपट्टि एउटा लाम्चो टेबल हुन्छ त्यसमा क्याटलग बक्स राखेको हुन्छ यति ठूलो पुस्तकालय मार्थालाई विश्वास लाग्दैन ह कहाँबाट ल्यायो यति धेरै पुस्तकहरू आवश्यक सन्दर्भ बिना शोध हुन सक्दैन प्रशान्त सोधाएको जवाफ दिँदैन मेरा शिष्यहरूलाई पुस्तकहरू अपर्याप्त नै छन् खै त तिम्रा शिष्यहरू यहाँ त कोही पनि देखिँदैन उता अध्ययन कक्षामा छन् तिमी चाहिँ यहाँ लाइब्रेरियन भएर बसेको मार्ता निस्किन खोज्छन् हो आदिमाता विश्वविद्यालय भाषामा भन्दा म यहाँको लाइब्रेरियन गाइड र एक्जामिनर हुँ प्रशान्त पनि हाँसु शैलीमा बोल्छ तिमी चाहन्छौ भने पुस्तकालयको काममा म सहयोग गर्न सक्छु यति सानो काममा म आदिमातालाई दुःख दिन चाहन्न प्रशान्त सरिदायी भावले मुस्कुराउँछ तिमी मार्थ तुरन्त प्रतिकार गर्न खोज्छिन् केही कडा शब्दहरू प्रयोग गरेर तर अचानक रोकिन्छन् प्रशान्तको सरिदाई भावले तिनी परास्त गर्छ खिस्सा तिनी प्रतिकारको भावनालाई दमन गर्छिन् कार्यक्रम श्रुति सम्वेगमा हामी आज सरभक्तको उपन्यास पागल बस्ती सुनिरहेका छौ यसको बाँकी अंशको वाचन केही बेरपछि लिएर आउनेछौ उज्यालो सुन्दै गर्नुहोला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 त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने गुल्मीको रेडियो रेशुङ्गा पोखराको रेडियो तरंग र बाग्लुङको रेडियो सारथी एफएममा पनि श्रुति सुन्दै हुनुहुन्छ यस्तै रेडियो प्यूठान दाङको रेडियो मध्यपश्चिम गुल्मीको रेडियो रेशुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती कैलालीको टिकापुर र गुलरियाको फूलवारी एफएम दाङको रेडियो प्रकृति एफएम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 पुस्तकहरू राखिएको यो विशाल कक्ष र अध्ययन कक्ष बिच एउटा चाक्लो ढोका हुन्छ तर खापा आउँदैन मार्ता पुस्तकहरू हेर्दै पल्टाउँदै ढोकामा पुग्छन् तिनको अनुमा बमुजिम अध्ययन कक्षमा नौजना विद्यार्थी हुन्छन् टेबल कुर्सीमा बसेर कोही गहन अध्ययन गरिरहेका हुन्छन् कोही पुस्तकबाट आवश्यक कुरा सारिरहेका हुन्छन् मार्ता ढोकामा उभिएर सरसर्ती हेर्छिन् तर अध्ययन कक्षमा प्रवेश गर्दिनन् यिनीहरूको घन चलाउनु पनि कलम चलाउनु पनि कसरी सिपालु भयो प्रशान्त तिनी प्रशान्त उभिएको ठाउँमा फर्किन्छन् श्रमप्रतिको पूजाभावले प्रचान्त स्वाभाविक ढंगले उत्तर दिन्छ हामी श्रमिक हौ श्रमलाई शारीरिक र बौद्धिक भनी भेदभाव राख्दैनौ मानव समाज श्रम कार्यमा हुने भेदभावले नै सबभन्दा बढी प्रदूषित हुने गर्दछन् आदि शिक्षणशालाको प्राथमिक तहबारे धेरै कुरा थाहा भयो अरू थाहा पाउँदै पनि जानेछु विज्ञान सम्बन्धी तिम्रो अवधारणा विज्ञान सम्मत नै लाग्यो तर दर्शन शिक्षण बारे पनि केही जानकारी देऊ के के हुन्छ यहाँ यो उच्च तह होइन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 राजनी को राजनीति कसैको समाजशास्त्र हुन्छ कसैको धर्म वा साहित्य अर्थशास्त्र भूगोल गणित भौतिकशास्त्र जीव विज्ञान दर्शनशास्त्र कुनै पनि विषयमा विशिष्टता हासिल गर्न सकिन्छ म प्रत्येक विद्यार्थीको विशिष्टतामाथि पुनर्विचार गर्ने गर्छु यो अतिरिक्त सजगता मलाई अत्यावश्यक लाग्छ किनभने कति विद्यार्थी बिना आत्मिक रूचिको विषय अध्ययन गर्ने गर्छन् परीक्षामा उत्तीर्ण हुने अभिप्रायले मिहिनेत गरि पर्छन् तर विषयसित एकाकार हुन सक्दैनन् फलस्वरूप विषयको पूर्ण उपाध्ययता र व्यक्तिको पूर्ण क्षमता दुवै सिद्ध हुन सक्दैन पहिलो सत्रमा म पुनर्विचारको माध्यमले विषय र विषयबीचको सम्बन्ध निर्धारण गर्छु र पूर्ण समर्पण खोज्छु पुनर्विचार सत्रमा असफल भयो भने नि दोस्रो सत्रमा प्रवेश गर्न सकिँदैन मेरो दृष्टिमा पुनर्विचार सत्र सर्वाधिक महत्वपूर्ण हुन्छ वास्तवमा यो सत्रमा मेरा शिष्यहरूको मात्र परीक्षा हुँदैन स्वयं मेरो पनि परीक्षा हुन्छ कसरी नि मार्थलाई हाँसो लाग्छ तर हाँस्दैन आदि म मा चाहन्छु मेरो शिष्यहरू मभन्दा सुयोग्य र ज्ञानवान बनून् प्रशान्तको मुखमण्डलमा गम्भीर तेज देखा पर्छ यो तब नै सम्भव छ जब म आदिगुरूको परीक्षामा उत्तीर्ण हुन सकू जिजस भन्दा चेलाहरू जान्ने हुन सम्भव छ आदिमा त एक स्वप्नको कुरा गर्दै थिएँ जसको कुनै अर्को माने छैन अर्थ छैन विश्वका पूर्ववर्ती गुरूहरूले जस्तो चाहे वा चाहनन् म भन्न सक्दिनँ तर म चाहन्छु म कि मेरा शिष्यहरू मभन्दा अगाडि बढुन् प्रान्तको मुखमण्डल चारै नै प्रदीप्त र स्वप्ल गहिराईले परिपूर्ण देखिन्छ मार्था उसको अनुहारमा सिधै हेर्ने तर्क गर्ने वा प्रतिवाद गर्ने आँट गर्दिनन् तिमीलाई प्रशान्त अर्कै मान्छे जस्तो लाग्न थाल्छ पहिलो सत्रपछि प्रशान्त एकछिन चुप लागेपछि पहिलो मार्था कुराको क्रम खोज्छन् स्वर केही पातलहरू कम्पित हुन्छ दर्शन शिक्षण अन्तर्गत अध्ययनका तीनवटा तह वा सोपान छन् पहिलो पुनर्विचार सत्र दोस्रो पूर्णहुती सत्र र तेस्रो शून्य सत्र पुनर्विचार सत्रमा जस्तो मैले निवेदन गरे विषय र विषयवीचको सम्बन्ध हेर्छु आवश्यक परे म विज्ञान शिक्षण तर्फका प्राचार्य र सम्बन्धित प्राध्यापिकाको सल्लाह लिन्छु पुनर्विचारका प्रक्रियाहरू धेरै छन् जब विषयप्रति विषयको आत्मिक समर्पण पूर्ण समर्पण सन्तुष्ट हुन्छ तब दोस्रो पूर्णाहुति सत्र आरम्भ हुन्छ विषयले समर्पणपछि आहुतिमा आकर्ष आहुति हो पूर्ण आहुति प्रत्येक धार्मिक सामाजिक राजनीतिक आन्दोलनले पूर्णहुति खोज्छ भनिन्छ म पनि यस्तै यस्तै पूर्ण आहुति खोज्छु स्वदेशी जीवनलाई आस्थाकुण्डमा हुम्नु पूर्णहुति हो हु। यो शोधकारी सत्र हो यस सत्रको प्रारम्भिक चरणका एक अत्यावश्यक व्याख्यानमाला हुन्छ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 आदिमाता मानव सभ्यता इतिहास र ज्ञान विज्ञानका पानाहरूमा मान्छे जातिको अहम दबेको छ यसलाई उत्खनन गर्नु आजको आवश्यकता हो हजारौं वर्षदेखि मानिसहरूले पाप वा लाज छोपेज छोपी छोपिराखेका छन् यसलाई आजको सम्पूर्ण विश्व व्यवस्था अवस्था यसैको प्रतिबिम्ब हो शोधार्थीहरूको लागि अहम बाद नै एकमात्र सत्यवाद हुन्छ यो अवधारणा सुस्पष्ट भएपछि अध्ययन अनुसन्धानमा पूर्णाहु हुन्छ सोध्छिन् यसको अर्थ तिमी यस सत्रमा शिष्यहरूलाई अहंकारमाथि पिएचडी गराउँछौ सुविधाको दृष्टिले यसो भन्न सकिन्छ प्रशान्त मन्द मन्द मुस्कुराउँछ विश्वविद्यालय यस शब्दावलीमा यो डाक्ट्रेटको उपाधि जस्तै कुरा हो तर विश्वविद्यालयहरूमा कुरा बौद्धिक अनुसन्धान मात्रै हुन्छन् हामी यहाँ समर्पित व्यक्तित्वको पूर्णहुति गर्छौं वार्ता हाँस्छिन् प्रशान्तलाई निकट अनुभव गर्न थाल्छिन् पूर्णहुति पछि मार्ता शून्यताको खोज हुन्छ शून्य सत्र आरम्भ हुन्छ विद्यार्थीलाई आदि दार्शनिक प्रयोगशालामा पठाइन्छ दार्शनिक प्रयोगशाला मार्तालाई कुरा रहस्यमय लाग्छ यो प्रयोग मात्र सत्र हो प्रशान्त अध्ययन कक्षको अर्कोपट्टि मोटामोटा पुस्तकहरूले भरिएको र्याकले छेलिएको सानो ढोका खोल्छ जसको अवस्थित मार्थाला थाहा हुँदैन यहाँ प्रयोग हुन्छ तर भौतिक होइन दार्शनिक प्रयोग मार्था ढोकाबाट बिस्तारै चाहिँ भित्र कोठामा तीन व्यक्ति त्रिकोण परेर टाउको झुकाएर बसेका हुन्छन् तिनी यताउति आँखा गुमाउँछन् त्यहाँ कुनै प्रयोगत्मक साधन देख्दैनन् कोठा पूर्ण रूपले खाली हुन्छन् के गरेको यो मार्था आवाज ननिकालीकन सासै सासले सोच्छिन् मेरा ज्ञानी शिष्यहरू अन्तर्मुखी ध्यान गरिरहेछन् प्रशान्त बिस्तारै ढोका ढक्काउँछ यो मानवीय अहमको आत्म प्रक्षेपण आत्मअन्वेषण वा अन्तरयात्रा हो जहाँ यात्रालाई कुनै पनि प्रकारको बौद्धिक र भावनात्मक निर्देशन दिइँदैन शिष्यहरू जो मानवीय अहमका ज्ञाता हुन्छन् अन्तर्मुखी ध्यानको माध्यमले स्वहमको अध्ययन गर्छन् निरीक्षण परीक्षण गर्छन् यो सर्वाधिक कठिन कार्य हो किनभने मान्छेका लागि सबभन्दा महत्वपूर्ण आफ्नै अहम हुन्छ र आफैलाई बुझ्नु सबभन्दा गाह्रो हुन्छ आफूलाई जान्नु शून्य हुनु हो आफूलाई चिन्नु शून्य हुनु हो र शून्यताको उपलब्धि ज्ञानको समाप्ति <त्त्ति> हो आफूलाई चिन्ने जान्ने कुरा सबै गुरुहरूले भन्छन् होइन र मार्ता <त्ति> अनुरागपूर्वक कृत्रिम व्यङ्गले <त्ति> <त्ति> <त्ति> <ति> <त्ति> <ति> <ति> अवश्य आदिमाता पूर्ववर्ती गुरूहरूले पनि यस्तो शिक्षा दिएका थिए प्रशान्त तिनको व्यङ्ग्यात्मकतालाई अलिकति मुस्कुरा र महत्व प्रदान गर्छ फरक यति नै छ कि आदरणीय गुरूहरू विश्व कल्याणका लागि मानवीय अहमको विसर्जन चाहन्थे म त्यसको प्राण प्रतिष्ठा चाहन्छु ती विश्वलाई अहंकारको अग्निकुण्डमा होमिरहेको देख्दा अज्ञानी मूल समाजलाई तृष्णाको नदीमा बगिरहेको देख्थे पृथ्वीको सद्धर्मको नाश भइरहेको देख्थे म यस्ता कुराहरूको देख्ने गर्दिनँ त्यसैले म ईशु झैं मसिहा बुद्ध झैं करुणामूर्ति र कृष्ण झैँ अवतारी हुन सकेन म मात्र मा अहम बोध गर्न सक्छु र त्यसैको आलोकमा आफूलाई समाजलाई र सम्पूर्ण विश्वलाई चिन्ने शिक्षा दिन्छु यस्तो अहम शून्य कसरी हुन सक्छ त मार्थ तर्क गर्न खोज्छिन् आदिमातामा मेरा शिष्यहरूलाई गणितको शून्य हुन भन्दिनँ प्रशान्तको मुस्कुराटमा गहिराई थपिन्छ नागार्जुनले झैँ तार्किक शून्य हुनु पनि म भन्दिनँ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 मार्थलाई लाग्छ प्रशान्तको दृष्टिमा एक गहिराई छ एक विस्तार छ जसको सिमाना नाङ्गो आँखाले कोर्न सकिन्न तिनलाई केही कुरा बोधगम्य जस्तो लाग्छ केही कुरा अबोधगम्य जस्तो आदिमाता अहमको शून्य अवस्थालाई म ठिक प्रकारले शब्दहरू व्यक्त गर्न सक्दिनँ अव्याख्यय र शब्दातीत जस्तो प्रतीत हुन्छ तर यो ऐतिहासिक सत्य हो परमार्थिक सत्य होइन भौतिक सत्य नै हो आध्यात्मिक सत्य होइन प्रायोगिक सत्य नै हो आनुभविक सत्य होइन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 प्रशान्त जवाफ दिँदैन हाँस छ मात्र मार्ता आँखा नचाउँदै अनुरक्तिको एउटा जालो बन्छन् प्रशान्त झ्यालमा उभिएर मैदानतिर हेर्छ जहाँ बाल बालिकाहरू खेलिरहेका हुन्छन् तिनी पनि झ्यालमा उभिन पुग्छिन् अब म जान्छु प्रशान्त कस्तो दिन बितेकी थाहा था भएन एकछिन झ्यालबाट बाल किडा हेरेपछि मार्ता नारी हेर्छिन् म पुर्याइदिन्छु भइहाल्यो म आफै जान्छु तिम्रो काम होला आदिमातालाई पुर्याउनु पनि काम हो प्रशान्तको अनुहारमा मैत्री भाव झल्किन्छ घुस मान्छे मार्ता आँखा तर्छिन् दुवै कोठाबाट बाहिर पालैपालो भर्याङ ओर्न थाल्छ पुधुलीको सन्ध्या समये, मार्था आदीवनमा झुमिरहेकी हुन्छन् थरीथरीका फलफूलहरू थरीथरीका चराचुरुङ्गीहरू रुखका शीतल छायाँ र हावाको मन्द सुखदृ स्पर्पर्छ सबै कुरा आनन्ददायक र स्वस्थ वर्धक हुन्छन् तर मार्थाको युवती आँखामा यी सबै कुरा प्रणय प्रतीक्षायुक्त हुन्छन् तिनी जताततै अनुराग र प्रीतिका प्रतीकहरू र बिम्बहरू देख्छिन् आफै भित्रभित्र हाँस्छिन् हाँसिसकेपछि किन हाँसेकी होला भनेर सोध्छन् र त्यसै मूर्ख वा पागलले चाहिँ हाँसेको कुरा सम्झेर फेरि हाँस्छिन् केही दिन यता तिनीलाई जिन्दगी निरर्थक लाग्न छोडेको हुन्छ व्यस्ततामा उल्लेखनीय वृद्धि भएको हुन्छ र जीवनको अर्थ वा उद्देश्य पूरा पूरा नखुले पनि जथातै देख्न छोडिसकेकी हुन्छन् घुम्दै फिर्दै तिनी आँपको रूख मुनि सुस्ता आउँछिन् फिस्सा हाँस्ने क्रिया जारी रहन्छ त्यति नै खेर आँपको रूखको माथिल्लो आँगामा चराहरू झगडा गर्न शुरू गर्छन् शुरुमा झगडा सामान्य हुन्छ तर हेर्दा हेर्दै त्यसले गृहयुद्धको रूप लिन्छ बिन्दु भुक्दै त्यहाँ आइपुग्छ के बिन्दु मार्थ सोध्छन् जवाफमा बिन्दु भुक्दै तिनलाई आधी तान्ने बल गर्छ मार्था बुझ्छिन् कोही तिनलाई भेट्न आएको छ ल म जान्छु मार्थ म मा नलाइ नलाइकन नला उठ्छिन् बिन्दु सारीको पारि ताना छोडेर आधी मन्दिरतिर दगुड्छ मार्था तिनको पछि लाग्छिन् आफ्का गृहयुद्ध चलिरहन्छ आदि मन्दिरमा केही पुत्रपुतीहरू जम्मा भएका हुन्छन् सबभन्दा पछाडिपट्टि भूतपूर्व सैनिक जस्तो आदिश्रमशालाको नाइकी उभिएको हुन्छ जो यस शिक्षित व्यक्तिहरूको समूहमा टाउको भई अप्ठ्यारो मानिरहेको हुन्छ मार्ता आदिमाताको गरिमा बोकेर आउँछन् र आफ्नो उच्चासनमा बस्छन् पुत्रपुत्रीहरू झुक्दै अनुशासनबद्ध भई आफ्नो आफ्नो स्थान दिन्छन् आदिमाता हामी एक सामूहिक निवेदन गर्न चाहन्छौ र आदिमाताको आज्ञा सहयोग विज्ञान शिक्षण तर्फको प्राचार्य निवेदन प्रस्तुत गर्न थाल्छ लडकडाउँथे शब्दहरूमा म के सहयोग गर्न सक्छु मार्ता मुसुक आँसिन् आदिमाता अहिले हामी पुत्रपुत्री संघको तर्फबाट सबै नै निवेदन गर्न उपस्थित रहेका छौं पुत्र संघ मार्ता विस्मित हुन्छन् तिनलाई संघको अस्तित्वबारे कुनै जानकारी नै हुँदैन यो हामी पुत्रपुत्रीहरूको स्वतन्त्र संघ हो यसको स्थापना स्वयं आदिगुरूद्वारा भएको तर वहाँ यसका कुनै पनि क्रियाकलाप र नियन्त्रण गर्नुहुन्न वहाँ भन्नुहुन्छ यो संघ पुत्रपुत्रीहरूको हित रक्षार्थ स्थापना गरिएको त्यसैले आदिगुरूका प्रत्येक शिक्षालाई ज्ञापालनको दृष्टिले होइन सन्देहको दृष्टिले हेर आँखा चिम्लेर आदिगुरूको अधिनायकत्व स्वीकार नगर अहिले हामी पुत्रपुत्री संघको प्रतिनिधित्व गर्छौं विज्ञान शिक्षणतर्फको प्राचार्य जो संघ प्रमुख हुन्छ थोरैमा धेरै भन्न खोज्छ पुत्रपुत्रीहरू मलाई अत्यन्त सुखद आश्चर्य लाग्यो मार्फ एक अज्ञात भावुकताको धक्का खान्छन् पुत्रपुत्री संघलाई मेरो हार्दिक शुभेच्छा छ यो संघको स्थापनामा पूर्ण स्वतन्त्रतामा आदि गुरुको महानता अन्तर्निहित छ महान गुरूहरू महन्तमाथि सन्देश गर्न सिकाउँछन् कि म यस संघको गठनविधि जान्न सक्छु आदिमाता प्रत्येक वर्ष विज्ञान शिक्षण तर्फका दुईजना दर्शन शिक्षणबाट दुईजना आदि आरोग्यशालाबाट दुईजना र आदि श्रमशालाबाट दुईजना व्यक्तिहरू निर्वाचन गरी संघमा पठाइन्छन् यसरी आठ सदस्यीय पुत्रपुत्रीहरूको संघको गठन हुन्छ संघभित्र आन्तरिक निर्वाचन प्रक्रियाद्वारा संघ प्रमुखको हुन्छ ए राम्रो लाग्यो मलाई थाहा थिएन यहाँ यस्तो प्रजातन्त्र छ मार्था हाँस्छिन् अरू मुस्कुर आदिमाता अहिले आदिगुरू र पुत्रपुत्री संघबीच पहिलो मतभिन्नता देखा परेको छ ध्यानी पुत्र कपिल सान्दर्भिक उद्देश्यपूर्ण कुरा प्रस्तुत गर्छ उसको अनुहार शान्त र मृदु मुस्कान युक्त हुन्छ कस्तो मतभिन्नता मार्था पुत्र मार्थालाई कता कता पीडा हुन्छ आदिगुरूले सर्वप्रथम आदि ज्ञान उपलब्ध गर्नुभएको दिवसलाई हामी आदिगुरू पर्वका रूपमा मनाउन चाहन्छौँ यो हामी पुत्रपुत्रीहरूको सर्वसम्मत अभिलाष हो तर आदिगुरूको हार्दिक सहमति प्राप्त हुन सकेको छैन ध्यानपुत्र कपिल कुरा खुलस्त गर्छ मार्थाको पीड़ा हराउँछ कि पुत्रपुत्रीसँग यस सम्बन्धी स्वतन्त्रता प्राप्त छैन मार्थको ओठमा एक सहज मुस्कानी नृत्य गर्छ हामीलाई स्वतन्त्रता प्राप्त छ तर आदिगुरूको शुभेच्छा बिना आदि गुरू पर्व मनाउने कल्पना हामी गर्न सक्दैनौं गुरूको अपमान हुनेछ ध्यानी पुत्र स्पष्टपष्टीकरण दिन्छ हामी आदिमाताको हार्दिक सहयोग र शुभेच्छा चाहन्छौँ प्राचार्य प्रतिनिधि मण्डलको आगमन उद्देश्य स्पष्ट पार्छ हामीलाई विश्वास छ आदिमाताले भन्नुभयो आदिगुरूको सहमति मिल्नेछ हुन्छ म आदिगुरूसित कुरा गर्नेछु मार्थ प्रसन्नतापूर्वक आश्वासन दिन्छन् प्रतिनिधि मण्डल सन्तुष्ट फर्किन्छ तिनी पनि सन्तुष्ट अन्तकक्षमा लाग्छिन् कता कता जीवनको अर्थ बढी खुल्न भए लाग्छ यति महत्वपूर्ण कुरा पुत्रपुत्रीहरू मेरो प्रत्यक्ष सहयोग चाहन्छन् मेरो आदिमातृत्वको सर्वोपरि विश्वास गर्छन् भन्ने कुरा तिनलाई विशेष प्रसन्नता हुन्छ प्रशान्तलाई मैले मनाउनुपर्छ जसरी भए पनि चारन् रातभरिपछि तिनी स्वयं प्रशान्तको निवास स्थान आदि गृह पुग्छन् आदि माता कति कामले कष्ट गर्नुभयो प्रशान्त केही अनुमान लगाउने प्रयास गर्छ म एक विशेष कामले विशेष अनुरोध गर्न आएकी हुँ प्रशान्त मेरो कुरा मान्छौ तिनी पूर्ण सरिदय र आत्मीय हुन्छन् के कुरा होला प्रशान्त मुसु कहाँ हाँस्छ पुत्रपुतीहरूलाई आदि गुरु पर्व मनाउने अनुमति देऊ तिनीहरू म कहाँ आएका थिए आदिमा त कोही पनि मेरो मूर्ति स्थापना गर्न प्रेरित नहुन् भन्ने म चाहन्छु त्यस पर्वले एक गलत परम्पराको शिलान्यास गर्न सक्छ पुत्रपुत्रीहरूले सम्वत्सर बनाइसके अब त्यसभन्दा अगाडि बढेर पूजा गराउन थालुन् अध्याप आद्यपिताको प्रतिमालाई चाहिँ पूजा गर्ने अधिकार शिष्यहरूलाई छ यो तिनीहरूको कर्तव्य पनि हो हामी आदिगुरूहरूसित सबै पुत्रपुतीहरू आदिमाताको पूजा गर्छौं प्रशान्त सुस्तरी आफ्नै गहिराईमा हराएछ गरी बोल्छ गुरू पूजा आवश्यक छैन गुरु, गुरु केही कदम अघेगी भिड्ने पथिक मात्र हो ऊ अवलोकनीय अनुकरणीय दर्शनीय हुन सक्छ पूजनीय हुन सक्दैन यी कुराहरू म जान्दिनँ प्रशान्त पुत्रपुत्री सङलाई तिमीले अनुमति दिनु नै पर्छ होइन भने तिनीहरूको अगाडि म टाउको उठाउन सक्ने छैन मार्ता साह्रै बाबु बन्छिन् आदिगृहबाट बाहिर निस्किन्छन् तिनीलाई आफ्नो अस्तित्व दाउमा परे जस्तो लाग्छ अनि त रात लम्बियर बित्छ बिहानभर तिनी अपमान बोध गर्दै ओछ्यानमा पल्टिरहन्छन् तिनलाई तुरन्त बस्ती छोड़ी जाने इच्छा हुन्छ जब प्रवचन समयमा आदि गुरूद्वारा आदि माताको इच्छा अनुसार आदिगुरू पर्व मनाउने अनुमति दिन्छु भन्ने घोषणा भएको जानकारी पाउँछन् तिनलाई कति पनि विश्वास लाग्दैन पुत्रपुत्री संघका पदाधिकारीहरू आभार प्रकट गर्न उपस्थित भएपछि बल्ल तिनलाई विश्वास लाग्छ अघि नै भन्नु पर्दैन तिनी मैचानसित रिसाउन खोज्छिन् तर मन रिसाउन मान्दैन प्रशान्तप्रति कृतज्ञ मन खुसीले बुज्रुक बुद्रुक उफ्रिरहन्छ पुरा दिन मन उफ्रिएर नै बित्छ साँझपा तिनी प्रशान्तलाई आदिवनमा देख्छिन् नारेश्वरको रूखमुनि स्थिर शान्त भई बसिरहेको तर तिमलाई त्यहाँ जाने हिम्मत हुँदैन तिनको मस्तिष्कले बारम्बार आदेश जारी गर्छ कृतज्ञता ज्ञापन गर ज्ञापन गर तर प्रशान्तलाई प्रेम गर्ने मनले लज्जावश आदेश इन्कार गरिरहन्छ तिनको मनमा प्रशान्तका मायालु शब्दहरू आदिमाताको इच्छा अनुसार अनुमति दिन्छु प्रतिध्वनित भइरहन्छ र जतिपल्ट यी शब्दहरूको आशय विश्लेषण गरे पनि तिनी त्यसमा प्रशान्तको प्रेम अभिव्यक्त भएको नै पाउँछिन् तिनीलाई खूब लाज लाग्छ परिणामस्वरूप त्यस दिन प्रशान्तसित भेटै हुँदैन टाढाबाट देखादेख वर्षा ऋतु गइसकेको हुन्छ तर त्यस रातभर झमझम पानी पर्छ यो मनसुनी वर्षा हो कि हुँदै वर्षा कसैलाई पनि थाहा हुँदैन गाउँलेहरू दसैँताका पानी परेको जाति मान्दैनन् वार्थालाई भने खुब जाति लाग्छ तिनको प्रेम पीडित मनका बादलहरू आकाशमा ठोकिएर निष्कासन पाए जस्तो तिनलाई लाग्छ आँखाका ढकनी उरालेर, प्रेमको सपना बुन्दा बुन्दै कतिखेर निद्रा पर्छ थाहा हुँदैन बिहान करिब सात बजे तिनी बिउ जान्छन् त्यस बेलासम्ममा आदि मन्दिरको नियमित कार्यक्रम समाप्त भइसकेको हुन्छ उफ के भएको यस्तो तिनी आफैदेखि अप्रसन्न हुन्छन् र सिरकले मुख सोपेर घोप्टो पर्छन् फेरि निधाउन लाग्नुभयो मैचाङ कोठामा पस्छ हँ सिरखमा चेपिएर जवाफ निस्कन्छ कस्तो बाँढ लागे जस्तो शैली पुत्रीको हाँसो सुनिन्छ हँ मार्थाको जवाफ झन् बढी चेप्टो हुन्छ उठ्नुहोस् भने आदिगुरू पर्खिराख्नु भएको छ मैचाङ स्वर चर्काएर बोल्छे मार्था हडबाराएर जुरुक्क उठ्छन् खै कहाँ मन्दिरमा तिनको अनुहार रातो हुन्छ आदिगुरु होइन जमुना भन्यो चरको स्वरले हाँसेर त्यहाँबाट कुरेलाई पनि ठोक्छ तलाई पख्लेस मार्ता छातीमा हात राखेर अचानक बढेको मनको ढुकडुकिन हाप्छिन् तिमीलाई आफैदेखि हाँसो लाग्छ के भएको होला तिनी आफैसित बोल्छन् ढोका बाहिर कोही खिटकितको सुनिन्छ ए जमुना मोरी यहाँ आइज मार्ता सकभर सामान्य हुन्छन् जमुनाभित्र नपसिकन ढोका बाहिर दमित आवाजमा खिकित आउँछ आइज भनेको मोरी भित्तामा मुख चोतेर नआस भित्तै भत्केला फेरि जब आफ्ना जमुना खिटकित मात्र सुनिन्छ ए जमुना मार्ता फेरि बोलाउँछन् तर जमुना कोठाभित्र पस्दिनँ एकछिनसम्म डोका बाहिर खासको सुनिन्छ मार्ता कान कुरा बुझ्न खोज्छन् तर कुरा बुझिँदैन जान बोलाउनु भएपछि मैचाङ जमुनालाई समातेर दिन्छे, जमुना ढुन्मुनाउँदै कोठामा बस्छ मुखमा बुजो कोच्दै रातो पिरो हुँदै ऊ मार्थालाई सिधा आँखामा हेर्न सक्दैन त्यसैले अस्थिर भए आँखा यताउति था नचाउन थाल्छ आइज यहाँ बस मार्ता शब्दहरूमा केही आदेशकता र केही गम्भीरताको भाव वहन गर्छिन् जमुना संकोच मान्दै गएर ओछ्यानको छेउमा टुसुक बस्छे मार्ता पछिल्लोतिरबाट गमलाङ अङ्गालो हाल्दै जिस्काउन थाल्छन् तलाई मोरी लाज मान्नुपर्ने मोरी जमुना कसमसाउँदै खितकताउँछे मैचाङ ढोकामा उभिएर रमिता हेर्दै हाँस्न था थाल्छ आदिमाता जमुनाको बिहा गरिदिनुहोस् एउटा केटा पछि छ को केटा छ एकजना तनेरी ठिटो जमुना भनेपछि मरिमेट्छ मैछ जोडले आँसे वो जमुना मार्ता सोध्छन् गाम्बिरी अँ अहो बरू आफ्नै होला नि थाहा नपाए जस्तो जमुना घुर्किरहँछ त्यसलाई आधी माथको अगाडि उभ्याइदिउँ ल्याएर त्यस्तो अनुहार नपरेको मोरो त्यस्तो मरिमेटे माया गरेर अनुहार नपरेको अरे कस्तो को अनुहार चाहिने हो कुन्नी मैछ घुर्कीको जवाफ घुर्किरा दिन्छे जमुना आँखा मनभित्रभित्र गाली पनि गर्छ मार्ता तमासा हेर्दै आफैभित्र हराउन थाल्छन् कथा कथा तिमीलाई मनभित्र घोचिए जस्तो लाग्छ सुन्यौ हामीले सरभक्तको उपन्यास पागल बस्तीको सातौं श्रको वाचनै विदा हुनु अघि हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ छा चार छ नौ काठमाण्डु यदि तपाईँबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो एसएचआरयूटीआई कम अर्को साता उपन्यास पागल बस्तीको आठौं श्रको वाचन हुनेछ त्यसअघि शुक्रबारको श्रङखलामा नारायण ढकालको उपन्यास दुर्भिकको वाचन हुँदैछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र विशाल जितपा लिखेसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाऊ शुभी